चितवनमा एघार राजनैतिक दल तथा एकजना स्वतन्त्र उम्मेद्वार चुनावी प्रधानमन्त्री कोइराला र राष्ट्रसङ्घका महासचिव मोहन बेस भेट वार्ता नेपालको राजनैतिक घटनाक्रमका विषयमा एकता गर्ने सहमति न्यु क्यापिटल कलेजका एक विद्यार्थीद्वारा आफैले बनाएको हेलिकप्टरको सफल परीक्षण र राजनैतिक रूपबाटै आफूहरू पीड़ित रहेको मुस्लिम समुदायका अगुवाहरूको गुनासो चीनमा प्रहरी चौकीमा आक्रमण गर्न खोज्ने तेह्र आक्रमणकारीको प्रहरी कार्यवाहीमा मृत्यु पूर्वी युक्रेनमा राष्ट्रपतिद्वारा एकतर्फी रूपमा सैनिक कारवाही बन्द भएको घोषणा र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इरान तथा जर्मनी र घाना भिड्दै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लु पाँच समय गाडसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियोअर्पण कम डट एनपी मार्फत संसारभरेकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी सुजितासँगै म ध्रुवराज चितवनसहित देशभरका चारवटा निर्वाचन क्षेत्रमा भोलि संविधान सभा सदस्य उपनिर्वाचन हुँदैछ गत मङ्सिर चार गते सम्पन्न भएको निर्वाचनमा दुवै स्थानबाट विषय उम्मेद्वारले छाडेका चितवन क्षेत्र नम्बर चार काठमाडौँ दुई वर्द्या एक र कैलाली हुन लागेको हो एक बढी निर्वाचन क्षेत्रमा उम्मेद्वार बन्न पाउने कानूनी व्यवस्थाले उपनिर्वाचनको अवस्था सृजना भएको हो चुनावका लागि निर्वाचन आयोगले चारवटा निर्वाचन क्षेत्रका एक मतदान रहेका तीन सय चौबिस मतदान केन्द्रमा तीन हजार पाँच कर्मचारी खटाएको छ दुई लाख पाँच हजार तिन सय चार मतदाताका बेचा छन्वाचनका लागि एघार करोड रुपियाँ खर्च हुने अनुमान गरेको छ सबै ठाउँमा प्रमुख तीन दल बेच प्रतिस्पर्धा हुने देखिएको छ मतदान आइतबार बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म चल्ने छ यसै बीच संविधान सभाको उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर चारमा विभिन्न एघारवटा राजनैतिक दल तथा एक स्वतन्त्र चुनावी प्रतिस्पर्धामा रहेका छन् प्रधानमन्त्री सुशील कोइरलाले छाडेको चितवन क्षेत्र मर्सारमा हुने उपनिर्वाचनका लागि नेपाली कंग्रेसका तर्फबाट रामकृष्ण घिमिरे नेकपा एमालेका तर्फबाट पार्वती राहुललाई एकीकृत नेकपा माओवादीका खुशीराम पाखरिनको उम्मेद्वारी दर्ता भएको छ एमालेका उम्मेद्वार राहुल यसअघि पहिलो संविधान सभा र दोस्रो संविधानसभाको चुनावमा पनि उठ्नु भएको थियो चुनावमा राप्रपा नेपालका देवबहादुर ओस्ती नेकपा मालिकी सृजना रुवाली रा राम विक्रम ठकुरी राष्ट्रिय जनमुक्ति पार्टीका जगदेवी गुरूङ नेपाल मजदुर किसान पार्टीका पदम थापा मगर नेपाल आमा पार्टीका कृष्ण प्रसाद दवाड़ी जन प्रजातान्त्रिक पार्टीका किरण कुमार अधिकारी नेपाल परिवार दलका केशव आचार्य र स्वतन्त्र तर्फबाट जोखु महत्वको पनि उम्मेदवारी रहेको छ चितवन क्षेत्र नम्बर चारमा पैसठी हजार दुई सय उनासी मतदाता रहेका छन् मतदान स्थल रतदान केन्द्र रहता नगर छारी मतदान कराइने भाई सभी सकते उप निर्वाचन का प्रत्येक मतदान केन्द्र में बूथ निर्माण कर निर्वाचन करमचारी मतदान स्थल निर्माण का जिल्ला प्रशासनकाप्त सुवारी सञ्चालनमा रोक लगाएको छित्र मोर्चालाई ब्लक गरी चौधवटा ना नाका समेत बनाएको छ प्रहरी उप प्रधुम्न कार्कले निर्वाचनको दिन एम्बुलेन्स दमकल तथा बिरामी बौकिक र सबौकिकका सा सुवारी साधनलाई आगमनमा कुनै अवरोध नगराइने बताउनु शान्तिपूर्ण शिवराम घेला टोली समेत निर्वाचन प्रधानमन्त्री सुशील कोइराला र संयुक्त राष्ट्र संघिच गैराती भएको भेटवार्तामा नेपालको लोकतन्त्र शान्ति र संविधानका विषयमा छलफल भएको थियो भेटमा महासचिव मुनले शान्ति स्थापनाका लागि नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै सरकारलाई धन्यवाद दिनुभयो शान्ति सेनामा महिलालाई समावेश गर्न राष्ट्रसङ्घले प्रोत्साहन गरेको उहाँले बताउनुभयो वानले नेपालको आर्थिक विकासमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो कोइर्लाले भने नेपालको शान्ति प्रक्रियामा राष्ट्रसङ्घले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो नेपालको राजनैतिक प्रक्रिया सकारात्मक रूपमा चलिरहेको भन्दै उहाँले संविधान लेखन प्रक्रियामा नेपालका दलहरू लागि परेको बताउनु भएको थियो कोइरलाले चाँडै लोकतान्त्रिक को संविधान जारी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो भेटमा कोइरालाले मुनलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको थियो एकीकृत नेकपा माओवादी नेकपा माओवादी सहितका पाँचवटा कम्युनिष्ट पार्टी बीच राष्ट्रिय राजनैतिक अभियानमा कार्यगत एकता गर्ने सहमति भएको छ एकीकृत माओवादीको पार्टी कार्य कोटेश्वरमा बसेको पाँच कम्युनिष्ट पार्टीको बैठकले अभियानको विस्तृत कार्ययोजना तयार गर्न पाँच सदस्यीय समिति गठन गरेको छ समितिमा कृष्ण बहादुर महराज टीका विक्रम हमाल रामसिंह श्रेष्ठ देव गुरूङ र देशरण यादव रहनु भएको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले जानकार दिनुभयो समितिले कार्यगत एकताको नाम यसको नेतृत्व कार्यविधि राजनैतिक उद्देश्य र रा संघर्षका कार्यक्रमहरू तयार गर्नेछ समितिले तयार गरेको कार्ययोजना सार बाह्र गते बैठक बसेर घोषणा गरिने थापाले जानकारी दिनुभयो समितिमा एकीकृत नेकपा माओवादी सहित मोहन वैद्य नेतृत्वको नेकपा माओवादी नेकपा एकीकृत मातृका यादव नेतृत्वको नेकपा माओवादी र मणि थापाको क्रान्तिकारी कम्युनिष्ट पार्टीका एक एकजना सदस्य सहभागी छन् आजको बैठकमा सनायुद्ध सना आन्दोलन र विभिन्न आन्दोलनले उठाएका जनपक्षीय एजेन्डालाई भावी संविधानमा लिपिबद्ध गर्न के कस्तो रणनीति अख्तियार गर्ने बारेमा छलफल भएको थियो वन तथा भू संरक्षण मन्त्री महेशचार्यले सरकारले ल्याएको चुले संरक्षण कार्यक्रममा अवरोध गर्ने जो कोहीलाई पनि कारवाही गर्ने चेतावनी दिनुभएको छ कोरिडोर को रूप में रहे क्षेत्र को, को संरक्षण कर सरकार पूर्व अर्थ सचिव रामेश्वर खनाल के अध्यक्षता तराई मध्य संरक्षण समिति गठन भंत्री आचार्य के अधिक दोहन कारण संकट में पड़े यह वातावरण संरक्षण क्षेत्र को रूप में विश करने स्पष्ट पार्भ काठमंड कार्यक्रम में मंत्री आचार्य सामुदायिक वन उपभोक्ता महासंघ लगाय का सरकार वाला प्रभावित नगरी समन्वय करोजना रहीपनी आक्रोशित परने मंत्री आचार्य कदम सूर्य में आश्रित जनता लाई नई अवैध विदेशी निशी करने रोक्ने सरकार ने सबस मि सूर्य को संरक्षण करने भैं मंत्री आचार्य सेना परिचालन करने भाई हल्ला दावी नेकपा एमालेका पोलिट ब्युरो सदस्य रघुजी पन्तले नवमहाधिवेशनबाट ने वरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष बन्ने दावी गर्नुभएको छ पूर्वी रत्नगरमा आज नेपाल पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पन्तले सबैलाई मिलाएर लैसान सक्ने क्षमता भएको हुनाले माधव नेपाल सर्वसम्मत अध्यक्ष बन्ने दावी गर्नुभयो नेपालटका ने गर नेता पन्तले पार्टीले माधव नेपालको विकल्प घोषणा नहुने पनि बताउनुभयो कम्युनिष्ट पार्टीमा वैचारिक बहल बहस र छलफल हुने भन्दै उहाँले नवौं महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताउनु भयो पवित्र कर्तव्य माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काममा माधव नेपालले ठुलो भूमिका खेलेको प्रसङ्ग उल्लेख गर्दै नेता पन्तली नेपाललाई अध्यक्ष बनाउनु पर्ने भयो नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्बर दुईले आयोजना गरेको भेलामा पलिपुर सदस्य एवं नारायणी अञ्चल सह इन्चार्ज नागेन्द्र चौधरी केन्द्रीय सदस्य झेल्लु तिवारी सुभासद कृष्ण भक्त पोखरेल केन्द्रीय लेखा आयोगका सदस्य विरोध खतिवड़ा महाधिवेशन प्रतिनिधि कृष्ण खनाल क्षेत्रीय इन्चार्ज गोपी श्रेष्ठ ज्येष्ठ नागरिक मस्का विष्णु घिमिरे रत्नगर इन्चार्ज नारायण वन क्षेत्रीय सचिव गोपी नेपाल भत्री घिमिरे लेखातले बोल्दै नवौं महाधिवेशनबाट वरिष्ठ नेता माधव नेपाल अध्यक्ष बन्ने बताउनु बताएका थिए भेला क्षेत्रीय कमिटी क्षेत्र नम्बर दुईका उपाध्यक्ष रामचरण कुमारको अध्यक्षतामा भएको थियो भारतीय जनता पार्टी नेता डाक्टर दिनेश उपाध्यायले नेपाल हिन्दू राज्य रहनुपर्छ भन्ने आफ्नो पार्टी नरहेको बताउनु भएको छ जनताको इच्छाअनुसार नै ने नेपालमा परिवर्तन भएको भन्दै उपाध्यायले त्यसलाई आफरले सहज रूपमा स्वीकार गरेको दावी गर्नुभयो विभिन्न बहानामा धर्म परिवर्तन गर्नु गैर कानुनी काम भएको भन्दै उपाध्यायले यस्तो काम तत्काल रोकिनुपर्ने बताउनुभयो काठमाडौँमा भएको कार्यक्रममा उपाध्यायले भारतीय जनता पार्टी सत्तामा आउँदैमा नेपालको नीति परिवर्तन नहुने स्पष्ट पार्नुभयो नेपालमा बस्त बस्त नेपाली जनताको हातमा रहेको भन्दै उहाँले भारतले त्यसलाई स्वीकार गरेको पनि बताउनु भयो अर्को प्रसङ्गमा नेता उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को महिना नेपालको औपचारिक भ्रमण गर्ने बताउनु उहाँले यो भ्रमणबाट नेपाल भारत सम्बन्ध थप उचाइमा पुग्ने बताउनु भयो चितोङको रत्नगरमा राईको न्यु क्यापिटल कलेजमा अध्ययनरत विद्यार्थी सन्तोष तिमेल सिन्हाले आफूले बनाएको हेलिकप्टर उढाएर देखाएका छन् विज्ञान सङ्ख्यामा कक्षा बाह्रमा अध्ययनरत अठार वर्ष तिमेल सिन्हाले पढेको विषयलाई प्रयोगमा ल्याउँदै हेलिकप्टर बनाएर उढाएका हुन् कलेज परिसरमा विद्यार्थी शिक्षक अभिभावक र पत्रकारको रोहबरमा हेलिकप्टर बनाएर उढाएपछि उपस्थित सबै चकित परेका थिए अस्सी हजार खर्चेर उनले एक किलो तिन ग्राम तल भएको हेलिकप्टर बनाएका छन् र नवीनतम प्रविधि बिताउने क्षमता आफूसँग भएको समेत उनले दावी गरेका छन् कक्षा छदेखि नै हेलिकप्टर कसरी ओढ्छ र यसलाई कसरी बनाउन सकिन्छ भनेर प्रयास गर्दै आएका उनले कक्षा बाह्रमा अध्ययन गर्दा हेलिकप्टर बनाउने योजना सफल भएको बताएका छन् एरोनेटिकल इन्जिनियर पढेर हेलिकप्टर बनाउने राजनैतिक रूपबाटै आफूहरू पीडित रहेको मुस्लिम समुदायका अगुहारले गुनासो गरेका छन् मदनी जामे मस्जिदको आयोजनामा नारायणगढमा आज आयोजित एक दिनै धार्मिक सभामा बोल्दै उनीहरूले राजनैतिक दलले सहयोग नगर्दा आफ्ना मुद्दाहरू ओझेलमा परेको दुखी यसो पोखेका छन् चुनावका बेला विभिन्न आश्वासन देखाउने त्यसपछि व्यवस्था गर्ने दलहरूको प्रविधिका कारण आफूले सम्मानको आत्मा अनुभूति गर्न नसकेको बताएका हुन् मस्जिदका गुरु मोहम्मद सलमानले राज्यले आफ्नो देशको नागरिकको अनुभूति दिलाउन नसकेको बताउनु देश धर्मनिरपेक्षता भए पनि मुस्लिम धर्मको सम्मान हुन नसकेको भन्दै अब पनि नयाँ संविधानमा आफ धार्मिक सभाको आयोजना गरिएको आयोजकले जनाएको छ कार्यक्रमको उद्घाटन सत्र भरतपुर नगरपालिकाका कार्यकारी अधिकारीृत नारायण प्रसाद सापकोटाको प्रमुख आति तथा मस्जिदका सल्लाहकार शाहिद शेखको अध्यक्षतामा भएको थियो चितवनमा पाँच हजारको सङ्ख्यामा मुस्लिम धर्मावलम्बी रहेका छन् भने नौवटा भन्दा बढी मस्जिद रहेका छन् अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौँ एमालेका कारण अहिलेसम्म छब्बिसजना सभासदको मनोनयन हुन नसकेको एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको आरोप प्रति तपाईँ के भन्नुहुन्छ यस सही कुरा विदोषारोपण मात्र हो सी बुझ्ने गाह्रो राजनीति तपाईँले पठाउनु मतको अन्तिम परिणाम यस्तो रहेको छ यस सही कुरा हो भन्नेमा छब्बिस प्रतिशत विद्वषारोपण मात्र हो भन्नेमा तेत्तिस सी बुझ्ने गाह्रो राजनीति भन्नेमा एकचालिस धी नेटा कम्युनिस्ट पार्टी बिच राष्ट्रिय राजनैतिक अभियानमा कार्यगत एकता गर्ने सहमति सहमति भएको प्रति तपाईँको प्रतिक्रिया के छ यी राजनैतिक संक्रमणलाई निकास दिन होला बी कङ्ग्रेस र एमाले चुनौती सी दुई दिनको घामसाया अर्पण जन आवाज में तभी मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइपलएल पोल टाइप गरी आपूक उत्तर ए पी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान अर्पण जन आवाज को मतपरिणाम हर एक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ एटौँडा वृग सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन ओविषे काठमाडौँ मुगलिन दमली पोखरा नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुला छन् ट्राफिक खबर ट्राफिक खबरको साथमा फोटो पोइन्ट फोल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर एक फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे अन्तर्राष्ट्रिय समाचार चीनको पश्चिमी प्रान्त छेन्जिङ एङको एक प्रहरी चौकीमाथि हमला गर्न आएकाहरूमाथि गरिएको प्रहरी कार्यवाहीमा तेह्र जनाको मृत्यु भएको छ कारमा आएका ती आक्रमणकारीहरूले प्रहरी चौकीमा विस्फोट गराउन प्रयास गरेको स्थानीय अधिकारीहरूले बताएका छन् यसैबीच युक्रेनका राष्ट्रपति बेट्रो पोरोसेकोले रूस समर्थक पृथकतावादीहरू लड़िरहेको देशको पूर्वी इलाकामा एक लागि एकतर्फी सैनिक कारवाही बन्द भएको घोषणा गर्नुभएको छ उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग एक साताभित्र दोस्रो पटक फोन वार्ता गरे लगत्तै युक्रेनले सो कदम उछाएको छ विद्रोहीहरूका एक सेना वरिष्ठ कमाण्डरले युक्रेनी सेनाले पूर्वी युक्रेन नछाडदासम्म हत्या नत्याग्ने बताएका छन् रोक्न अमेरिकाले टास्क गरेको छ द इन्भाइरोमेन्टल प्रोटेक्सन एजेन्सी र कृषि विभागको नेतृत्वमा मौरी जोगाउने प्रयास अन्तर्गत टास्क फोर्स गठन गरिएको हो यो अभियानमा मौरीको नयाँ वासस्थानका लागि असी लाख डलर खर्च गर्ने लगायतका योजना समेटिएको छ मौरीको सङ्ख्या वृद्धि गर्नका लागि नयाँ वासस्थान स्थापना गरेका पाँच राज्यका किसानलाई आर्थिक सहयोग उपलब्ध गराइनेछ अमेरिकी राष्ट्रपति बाराक ओबामाले टास्क फोर्सलाई परासेचनमा महत्त्वपूर्ण योगदान दिने मौरी लगायतका किराको संख्या गर्न नदिन छ महिनाभित्र आवश्यक रणनीति बनाउन निर्देशन दिनुभएको छ आनुवंशिक विविधतामा क्षति पर्याप्त प्राकृतिक आहारमा कमी र किटनाशक औषधिको प्रयोग लगायतका कारण अमेरिकामा गएको हिउँदमा मौरीको सङ्ख्यामा तेइस प्रतिशतले कमी आएको पाइएको थियो मौरीले अमेरिकी कृषि बालीमा पन्ध्र अर्ब बा डलर बराबरको मूल्य थप गर्न योगदान गर्ने गरेको अनुमान छ खेल्ने समाचार विश्वकप फुटबल अन्तर्गत आज राति समूह एफ र झीका खेलहरू हुँदैछन् समूह एफको दोस्रो चरणको खेलमा राति पाउने दस बजे अर्जेन्टिना र इरान भेट्दैछन् अर्जेन्टिनाले पहिलो खेलमा नवप्रवेशी टिम बोस्ने हर्ज गुबिनालाई दुई एकले हराएको थियो विश्वकप अन्तर्गत समूह जीको खेलमा राति पाउने एक बजे जर्मनीले घानाको सामना गर्दैछ पहिलो खेलमा पोर्चुगललाई चार सुन्नाको फ्राकिलो अन्तरले हराएसँगै जर्मनी नेदरल्याण्डपछि उपाधिको प्रमुख दावीदार भएको अडकल गर्छ थोमस समोरलले प्रतियोगिताकी पहिलो ह्याट्रिक गरेसँगै जर्मनी निकै फर्ममा रहेको देखिन्छ बहुप्रतिक्षित खेलाडीका रूपमा रहेका मिरो स्लाब क्लोज घानाबेज मैदानमा उत्रै कीर्तिमानी गोल गर्ने अपेक्षा गरिएको छ यता घाना अमेरिकासँग दुई एकले पराजित भएको थियो विश्वकप अन्तर्गत समूह एपको दोस्रो चरणको अन्तिम खेलमा भोलि बिहान पाउने चार बजी नाइजेरिया र बोस्ने हर्ज गुबिना फिर्दैछन् नाइजेरिया तुलनात्मक रूपमा बोलियो एवं अनुभवी टिम भए पनि पहिलो खेलमै अर्जेन्टिनासँग दुई एकको सम्मानजनक हारिहरूको कडा टक दिने अनुमान गर्न सकिन्छ यो खेलमा पराजित भए नाइजेरियाको दोस्रो चरणमा प्रवेशको सम्भावना कमजोर हुनेछ चितवनसहित देशभरका चारवटा निर्वाचन क्षेत्रमा भोलि संविधान सभा सदस्य उपनिर्वाचन हुँदै चितवनमा एघारवटा राजनैतिक दल तथा एकजना स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा प्रधानमन्त्री कोइरला राष्ट्रसंघका महासचिव मोनबीच भेटवार्ता नेपालको राजनीतिक घटनाक्रमका विषयमा छलफल पाँच कम्युनिस्ट पार्टीबीच कार्यगत एकता गर्ने सहमति न्यू क्यापिटल कलेजका एक विद्यार्थीद्वारा आफैले बनाएको हेलिकप्टरको सफल परीक्षण राजनैतिक रूपबाट आफूहरू पीडित रहेको मुस्लिम समुदायका अगुवाहरूको गुनासो चीनमा प्रहरी जकीमा आक्रमण गर्न खोज्ने तीर आक्रमणकारीको प्रहरी कारवाहीमा मृत्यु पूर्वी युक्रेनमा राष्ट्रपतिद्वारा एकतर्फी रूपमा सैनिक कारवाही बन्द भएको घोषणा र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इरान तथा जर्मनी र घाना भेट्दै अवस्त साझ पांच बजेपण बुलेटिन सको सहकर्मी सुजिता संगे ध्रुवराज नमस्कार जय गले रियल इस्टेट एंड हाउसिंग प्रणाली निर्मित कपूर कोलोनी चैनपुर चितवन पूर्व पश्चिम राजर्गत चैनपुर चुक सौ मीटर उत्तर तरफ